समामयिक विषय हर एक बिहान ताजा बहस बहस ऋषि धमला को साथ मेंणी नेटवर्क मफत देश बिहान छत्तीस बजे श्रोताहरू साल वैशाख एक गते नयाँ वर्ष सुरु भएको दिन नयाँ वर्षमा म सबै नेपालीहरूलाई नयाँ वर्षको शुभकामना दिन चाहन्छु सबै नेपालीहरूको जय होस् सबैको शुभ रहोस् नयाँ वर्ष नयाँ नया वर्षा उमंग का साथी साथ, नया मनाई आज सब हजार सत्तरी साल में मुल्क में संविधान सभा को निर्वाचन होता को चाहना संविधान सभा मार्फत नया संविधान बनाने को वातावरण बनोस भाई सब को चाहना सब शीर्ष नेता नववर्ष दूहरी साल में संविधान सभा को बस कर बाढ़ी बस में बाढ़ संपूर्ण दर्शकों श्रोता सब बाढ़ी बस मत हम एक आज कर दुई हजार सत्तरी सालमा जसरी पनि संविधान सभाको निर्वाचन गराउनको लागि हामी एउटा अभियानै सुरु गर्छौँ र संविधान सभाको निर्वाचनको विकल्प छैन चुनाव गराउनको लागि राष्ट्रिय वातावरण बना कसरी बनाउन सकिन्छ त्यसबारेमा हामी एउटा अभियानै यो, यो बाढी वासमा सुरु गर्नेछौँ शोता सब को ध्यान छविधान सभा को निर्वाचन तर संवान सभा को निर्वाचन मक्सिल में होने पक्का भई सकता मंत्री परिषद के अध्यक्ष खिलराज डेग्मी ने उद्घोष कर अब संविधान सभा निर्वाचन मक्सिड तर मुको सब भाई ठूल अध्यक्ष प्रचंड आज बा चीन यात्रा में जा हफ्ते चीन यात्रा में वहाँ कें जाना लगू चीन यात्रा को एजेंडा के होता चीन यात्रापछि उहाँ भारत पनि जाँदै हुनुहुन्छ दुबई मित्र राष्ट्रसँग उहाँले कस्तो सम्बन्ध राख्नुहुन्छ त साँच्चिकै नेपाली आर्थिक विकास गर्नको लागि दुबई मित्र राष्ट्रसँग सहयोग लिनु अनिवार्यता भइसकेको छ त्यसैले बाँडी आज म ऋषि धमालाई एउटा विशेष वार्ता लिएर उपस्थित भएको छु हाम्रो बिचमा यतिखेर हुन्छ एकी माओवादी पार्टीका अध्यक्ष प्रचण्ड तपाईँले आजबाट मित्र राष्ट्र चिनको भ्रमण गर्दै हुनुहुन्छ चिन भ्रमणको एजेन्डा के के छ त प्रचण्ड जी बताइदिनुहोस् नै गरेको छु पहिलाको भन्दा यस पटकको तपाईँको चिन भ्रमण के कारणले फरक हुँदैछ त यो पटक मैले राजनैतिक मुद्दाहरूमा भन्दा अलिकति आर्थिक मुद्दाहरूमा र नेपाल चिन सहयोगका क्षेत्रहरूको बारेमा अनि चीन भारत सम्बन्धहरूको बारेमा अनि भारत नेपाल सहयोगका बारेमा र समग्रमा नेपालको आर्थिक विकासका मुद्दाहरूमा बढी केन्द्रित हुने मैले सार्वजनिक गरिसकेको छु प्रश्नसँग भन्न चाहन्छु कि यति बेला नेपालको राजनीतिक संरक्षण काललाई अन्त्य गर्नको लागि सहयोग जुटाउनु त एउटा उद्देश्य हुन्छ नै तपाईँको भ्रमणको उद्देश्य राजनीतिक हो करन, के हो त उसलाई प्रष्ट पारिदिनुहोस् न होइन चिनको सहयोग रहोस् संविधान सभाको निर्वाचन सम्पन्न गर्ने नयाँ संविधान बनाउने कुरामा तर मेरो एजेन्डाहरूको केन्द्रीकरण मुद्दाहरूको केन्द्रीकरण भने नेपालको आर्थिक विकासलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने कुरामा नै हुन्छ किनकि चिन अब आर्थिक रूपले अहिले संसारकै दोस्रो शक्तिको रूपमा त स्थापित गरिसकेको स्थिति छ र हाम्रो छिमेकी हुनुको नाताले नेपालको आर्थिक विकास प्रयासमा चिनको बढीभन्दा बढी सहयोग होस् भन्ने कुरा नै हुन्छ त्यसभित्र पनि अलिकति ठुला प्रोजेक्टहरू जस्तो अहिले पहिले नै चाहिँ वेस्ट सिटी जस्ता या पोखरा एयरपोर्ट जस्ता कुराहरू त भएकै छन् त्यसबाहेक चाहिँ अब रेलवे लाइनसँग सम्बन्धित अब यो चाहिँ तपाईँको मध्य पहाडी राजमार्ग निर्माणसँग सम्बन्धित अनि त्यसपछि तपाईँको काठमाडौँमा नै चाहिँ पहिला अटल रिङ रोडको कुरा त चलिसकेको एक समझदारी पनि भएको अहिले काठमाडौँमा अन्य उपाय के हुन सक्छ के मेट्रो रेलको सम्भावना छ किनभने राजधानीलाई चाहिँ व्यवस्थित पार्नको लागि अन्य जडीबुटीसँग सम्बन्धित प्रशोधनसँग सम्बन्धित विषयहरू कृषिमा विकास कसरी गर्न सकिन्छ नेपालमा किनकि ने कृषि क्षेत्रमा पनि चिनमा निकै ठुलो तरक्की निकै ठुलो विकास भएको छ धान खेतीकै कुरा गर्ने हो भने त त्यो हाइब्रिड धानले संसारमा नै एउटा ठुलै तहल्का लिएर आयो अब हामी छिमेकी भएर पनि अझै त्यो हाइब्रिड धानलाई हामीले ठिक ढङ्गले व्यवस्थित ढङ्गले त्यसलाई यहाँ सदुपयोग गर्न सकेका छैनौँ यी जस्ता विषयहरू पनि अहिले छलफलका बढी मुद्दा हुन्छन् यस अर्थमा मैले यो भ्रमणलाई अलिकति मौलिक खालको अलिकति नयाँ ढङ्गले जाओस् भन्ने चाहेको तपाईँको यो चिन भ्रमणको बेलामा तपाईँले राजनीतिक नेतृत्वसँग कोसँग को कसरी कुरा गर्दै हुनुहुन्छ बताइदिनुहोस् न प्रचण्डजी अब चिनका पार्टीका सबै नेताहरूसँग छलफल हुन्छ भन्ने नै मैले ठानेको छु अहिले सबै सेड्युल फिक्स भएर चाहिँ ऊ भइसकेका त छैन म पहिला चाहिँ छेन्दु जाँदैछु छेन्दु गएर त्यहाँ चाहिँ साउथ एसिया स्टडीसँग सम्बन्धित बुद्धिजीवीहरूसँग मेरो अन्तर्क्रिया छ मैले त्यहाँ सम्बोधन गर्दैछु चेन्दुमा त्यसपछि बेजिङमा बेजिङमा नेतृत्वसँग भेटघाट छलफलको कार्यक्रमहरू का छ त्यसपछि म स्पेसल इकोनोमिक जोन जो त्यहाँ त्यो अनुभवलाई हेर्ने र नेपालमा नेपालले ने सिक्न के सकिन्छ नेपालको आर्थिक समृद्धिको निम्ति भनेर त्यहाँका स्थानीय नेताहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ त्यसपछि हङकङ हुँदै फर्किने भन्ने छ सिनियर राष्ट्रपति प्रधानमन्त्री कम्युनिस्ट पार्टीको महासचिव को कोसँग तपाईँको वार्ता हुन्छ प्रचण्डजी कुन कुन नेतासँग भेट हुन्छ भनेर म के आशा गर्छु भने अहिले पार्टीका र सरकारका प्रमुख नेताहरूसँग भेटघाट हुन्छ भन्ने नै त उच्च राजनीति समितिको पनि संयोजक हुनुहुन्छ पार्टीको पनि अध्यक्ष हुनुहुन्छ साँच्चिकै तपाईँले सबैको सहमति लिएर यो भ्रमण गर्नुभयो बताइदिनुहोस् न अब म अहिले यो पटकको पहिलाको भन्दा फरक मेरो भेटघाट यो पनि यस अर्थमा पनि फरक हुँदैछ कि म पूर्व प्रधानमन्त्रीको हैसियतले एकीकृत नेकपा माओवादीको अध्यक्षको हैसियतले मात्रै नभएर उच्च स्तरीय समितिको संयोजकको हैसियतले पनि सरकारले नै त्यो आधिकारिक ढङ्गले चिठी दिइसकेका छ सरकारलाई त्यस यो भ्रमण अलिकति औपचारिक पनि हुन पुगेको छ उच्च स्तरीय रान्ति समितिको संयोजकको ताले पनि मेरो यो भ्रमण चाहिँ अलिकति अर्थपूर्ण महत्त्वपूर्ण हुन्छ र मैले यसलाई उपलब्धिमूलक बनाउनको लागि अझ बढी मेहनत गर्नुपर्छ र म माथि अझ बढी जिम्मेदारी थपिएको महसुस मैले गरेको छु किनकि मैले अन्य प्रमुख राजनीतिक दलका भावनाहरूलाई पनि र सिङ्गे राष्ट्रकै भावनालाई मैले प्रतिनिधित्व गरेर जानुपर्छ भन्ने मानसिकता बनाएको छु अहिले म एकीकृत नेकपा माओवादीको अध्यक्षको नाताले मात्रै नभएर उच्चस्तरीय समितिको संयोजक र सिँगै राष्ट्रको अहिलेको चाहिँ राजनैतिक प्रक्रियाको एउटा नेतृत्वको हैसियतले जानुपर्ने भएको हुनाले मैले आफूलाई त्यही ढङ्गले मानसिकता तयार पनि पार्दैछु र मलाई लाग्छ यसले सिँगै देशको आवश्यकतालाई चाहिँ पुरा गर्नको निम्ति महत्त्वपूर्ण सहयोग पुर्याउँछ भन्ने मैले ठानेको छु आर्थिक एजेन्डामा मात्र कुरा हुन्छ भनेर भनिरहनु भएको छ तर पनि यो भ्रमणको अर्थ र महत्त्व बताइदिनुहोस् न पोलिटिकली त कुरा एकदम सिधा के छ भने हामी संविधान सभाको अर्को निर्वाचनको संघारमा अब मलाई लाग्छ छिटै संविधान सभाको अर्को निर्वाचनको मिति घोषणा हुन्छ मन्त्री परिषद सामान्य अध्यक्ष प्राङ्गीजीसँग मेरो कुराकानी भयो मैले अस्तिको उच्चस्तरी राजनीति समितिका बैठकका निर्णयहरू पनि उहाँलाई औपचारिक ढङ्गले अवगत पनि गराए र मेरो चिन भ्रमणबारे पनि मेरो चाहिँ कुराकानी भयो त्यस हिसाबले हामी यस्तो परिस्थितिमा छौँ परराष्ट्र मन्त्री र परराष्ट्र सचिवसँग पनि यो नेपाल चिन सम्बन्धका विभिन्न पक्षहरूका बारेमा र अपेक्षा चाहिँ हाम्रो परराष्ट्र मन्त्रालयको के छ भन्ने बारेमा पनि मैले ब्रिफिङ लिएको छु त्यस अर्थमा यो भ्रमण अलिकति बढी औपचारिक भ्रमण हुन गएको छ र अब राजनीतिक सिग्निफिकेन्टको जहाँसम्म कुरा छ हामी संविधान सभाको निर्वाचनको सङ्घारमा हुनुको नाताले र चाहिँ त्यो संविधान सभाको निर्वाचन सही ढङ्गले सम्पन्न हो स्वच्छ निष्पक्ष र धन्द सम्पन्न होस् देशले नयाँ संविधान बनाओस् र देशलाई राजनीतिक स्थिरता दियोस् भन्ने चाहना अन्तर्राष्ट्रिय समुदायको सबैको छ त्यसमाथि पनि हाम्रा छिमेकीहरूको अझ पनि यसमा चासो हुनु र यहाँ स्थिरता आओस् यहाँ चाहिँ विकासको एउटा गति पैदा होस् भन्ने चाहिँ छ नै त्यस अर्थमा यो भ्रमणको चाहिँ राजनैतिक औचित्य संविधान सभाको निर्वाचन सम्पन्न गर्न सहयोग जुटाउनु सबैको चाहिँ त्यो वातावरण बनाउनु पनि तपाईँ चीनबाट फर्केपछि मित्र भारतको पनि भ्रमण गर्दै हुनुहुन्छ यो कुरा मैले झनै झनै सार्वजनिक रूपमा भनी पनि सकेको छु मेरो भारतीय दूतावासँग नियमित चाहिँ छलफल पनि भइराखेका छ र मलाई के लाग्छ भने चिन करि करिब चाहिँ एउटा सैद्धान्तिक चाहिँ रूपले त यही महिनाको अन्तिममा म चिन भ्रमणबाट फर्केको हप्ता दस दिनमै चाहिँ भारत भ्रमणको कुरा भइरहेको तर डेट फिक्स गर्ने बेलामा हुन सक्छ अप्रिलकै अन्तिममा हुन पनि सक्छ मेको पहिलो हप्ता हुन पनि सक्छ तर यो दुईवटामा हुन्छ भन्ने मैले आशा गरेको छु मैले जहाँसम्म छलफल भएको छ मैले बुझेको छु र म चिन र भारत दुवै भ्रमणलाई मैले अघि भने जस्तै अलिकति नयाँ एजेन्डामा अलिकति फेरि भारत र चिन दुवैले नेपालले सम्बन्ध राख्ने भन्ने बारेमा अझै पनि स्पष्ट रूपमा नेपालको उपराष्ट्र नीति अथवा राजनीति दलहरूको बिचमा जसरी सहमति हुनु पर्थ्यो त्यो हुन सकेको छैन तपाईँ चिन पछि भारत जाँदै हुनुहुन्छ तपाईँ चाहिँ कसरी चिन र भारतको सम्बन्धलाई पक्की अब इस पटक मेरो मेर भारत में हो या चीन में अ चीन जु दुवे देश को नेतृत्वसंग मेर चाह को राजनैतिक स्थिरता रर्थिक समृद्धि को दुटा विशाल छिमेकीर सणनैतिक समझदारी भन साझेदारी भन सहमति होना आवश्यक भरा मू न तर मैले यसरी राख्छु भन्दा चाहिँ म फेरि अहिले भर्खर नै त्यो कुरा सबै सम्पन्न भइहाल्छ तुरुन्तै यो हुन्छ भन्ने हामी फेरि मनोगत ढङ्गले अलि बढी जान पनि उचित छैन यो एउटा सैद्धान्तिक विषय हो तर यो पक्का कुरा के हो त फेरि भने भारत पनि चिन पनि नेपालमा स्थिरता र समृद्धि नेपाली जनताको समृद्धिको निम्ति दुवै इच्छुक छन् दुवै आर्थिक रूपले तीव्र विकासको गतिमा छन् र दुवै देशले नेपालमा चाहिँ विकास आयोजनाहरूमा लगानी गर्न इच्छुक पनि छन् त्यो वातावरण बनाउने कुरा म के हो र व्यावहारिक रूपले मेरो अझ मैले भन्न के खोजेको भने मैले चिनमा पनि भारतमा पनि मैले के विषय अलि बढी मैले चासो दिएर राख्ने सोचेको छु भने कमसे कम केही ठुला आयोजनाहरूमा चिन र भारत सँगै भएर चाहिँ यहाँ लगानी गर्ने वातावरण ती आयोजनाहरू अगाडि बढाउने वातावरण बनाउनेतिर मेरो चाहिँ प्रयास चाहिँ हुन्छ किनभने त्यसो गर्दा नेपालमा विगतदेखि असाध्यै एउटा नराम्रो चाहिँ परम्परा भनौँ न हिजो राजतन्त्र परम्परा भनौँ या नेपालमा एउटा देशका विरुद्ध अर्को देशले गरेकोमा कहीँ न कहीँ टिका विरोध हुने जो परम्परा छ त्यसको अब अन्त्य गरिदिनुपर्छ चिन र भारतसँग समान किसिमको सम्बन्ध राखेर जान सकेको छैन तपाईँ चाहिँ यसलाई कसरी अगाडि बढाउनुहुन्छ त दूरदर्शिता तपाईँसँग छ हामीले दुवै छिमेकीहरूलाई सँग समा हामीले समान ढङ्गले नेपालको विकासको निम्ति हामीले वातावरण बनाउने र उनीहरू दुवै मिलेर आउन् भन्ने ढङ्गले मात्रै अब नेपालको विकास हुन्छ अब चिनतिर या भारततिर ढल्केर होइन चिन र भारत दुवैको विकासबाट सिकेर र नेपालको राष्ट्रिय हितमा नेपाली जनताको हितमा दुवैसँग राम्रो सम्बन्ध बनाएर रा, दुवैको सहयोग लिएर कसरी लैजाने भन्ने चिन्ता अब नेपालीले गर्नुपर्ने समय आयो अब सबै राजनीतिक दलहरू नेताहरू बुद्धिजीवीहरू पत्रकारहरूले पनि अब एकता विरुद्ध अर्को कार्ड खेल्ने जस्तो जो विगतमा हुने गर्यो राजा राजतन्त्र कालमा त्यसका अवशेषहरू राजनीतिक दलहरूमा नै यता कता देखिने गरे त्यो चाहिँ समय अब गयो त्यो अब परिस्थिति बिल्कुल नया बनेको छ कारण त्यो नया परिस्थिति बनेको छ भन्ने कुरा बुझ्नु र नेपालको राष्ट्रिय हित नेपाली जनताको आधारभूत हितलाई केन्द्रमा राखेर रा। हामीले दुवै छिमेकीबाट सहयोग जुटाउन सक्नुमा नै हाम्रो हित छ भनेर बुझ्नु चाहिँ जरुरी छ चा। भन्ने मलाई लागेको <laughs> नेपालमा कात्तिकको अन्तिम अथवा मङ्सिरको पहिलो साता संविधान सभाको निर्वाचन हुँदैछ तपाईँ संविधान सभाको निर्वाचनको मुखमा चिन र भारत तपाई साँच्ची तर अहिले संविधान सभाको निर्वाचन सम्पन्न गराउनको निम्ति छिमेकीहरूले गर्ने सहयोग के हुन सक्छ कसरी वातावरण बनाउन सकिन्छ भन्ने विषय नै राजनीतिक दृष्टिकोणले मुख्य विषय हुन्छ मेरो मुख्य प्रचण्ड बाढी बहसमा साथमा उहाँले हामीलाई जुन किसिमको समय दिनुभयो उहाँलाई आजबाट उहाँले मित्र राष्ट्र चिनको भ्रमण गर्दै हुनुहुन्छ अब लागु राजनीतिक बहसतिर मुलुकमा अहिले सहमतिको जुन किसिमको एउटा वातावरण बनेको छ त्यसको विकल्प छैन संविधान सभाको निर्वाचन गराउनको लागि शीर्ष नेताहरूले जुन किसिमको प्रतिबद्धता व्यक्त गरेका छन् नयाँ वर्षमा नेपालमा फेरि पनि संविधान सभाको निर्वाचन साँच्चै नया वर्षमा कसरी हुन्छ त संविधान सभाको निर्वाचन हाम्रो बिचमा यतिखेर नेपाल कम्युनिस्ट पार्टी एमाले झलनाथ खनाल हुनुहुन्छ खनालजी यहाँलाई नयाँ वर्ष दुई हजार सत्तरी सालको शुभकामना दिन चाहन्छु धन्यवाद यो वर्ष तपाईँले छ नि नयाँ वर्ष दुई हजार छ नि देश र जनताको लागि के के गर्दै हुनुहुन्छ सबा प हमी एटनापूर्ण दुई हजार उनसत्तरी साल हमी पार कर संभावना नया चुनौती बोक दुई हजार सत्तरी साल में हमी प्रवेश करी हजार सत्तरी साल हम देश को इतिहास में एटा अत्यंत महत्वपूर्ण साल के रूप में होने कई साल हमी संविधान सभा को अर्क निर्वाचन करी बैसठी त्रिसठी को क्रांति का संपूर्ण उपलब्धि संस्थागत अजय तो संस्थागत करी संविधान सभा संविधान बनाद हमी पैले संविधान सभा बना सके खास गरिकन सबभन्दा ठुलो दल नेकपा माओवादीले त्यो काममा भूमिकै निर्वाह गर्न सकेन नेकपा एमाले जस्तो पार्टी सबभन्दा ठुलो दल नभइकन यो देशमा संविधान बन्न सक्ने अवस्था रहेन कसरी त्यसो हुनाले अब नेकपा एमालेलाई सबभन्दा ठुलो दल बनाएर हामी नयाँ संविधान बनाउन गइरहेका छौँ आगामी निर्वाचन वास्तवमा नेकपा एमालेको निर्वाचनको रूपमा हुनेछ सम्पूर्ण जनता अहिले उग्र वामपन्थी अराजकतावादका पनि विरुद्धमा छन् दक्षिणपन्थी यथास्थितिवादका पनि विरुद्धमा छन् र नेकपा एमाले देखाएको जनताको बहुदल्य जनवादको पक्षमा छन् र समाजवादको पक्षमा छन् हामीले सामन्तवाद र साम्राज्यवादका सबै अवशेषहरूलाई तोडेर राष्ट्रलाई अग्रगति दिएर हामीले समृद्ध नेपाल बनाउनु पर्ने आवश्यकता छ देशबाट गरिबी शोषण दमन अन्याय अत्याचारलाई समाप्त पार्ने जहाँ गाँस कपासका समस्याहरू समाधान गर्ने काममा नेकपा एमाले भूमिका निर्वाह गर्नुपर्ने विकसित गर्नुपर्नेछ त्यसका निम्ति नेकपा एमाले सबभन्दा ठुलो दल नभइकन कसरी हुन्छ साठी वर्ष भन्दा लामो इतिहास बोकेको पार्टी हो हामीले आफ्ना कर्ममा आफ्ना व्यवहारमा हिजोदेखि नै यो राष्ट्रको अग्रगति र प्रगतिका निम्ति निरन्तर हामी काम गरेर आएका छौँ आगामी दिनमा पनि हामी त्यही ढङ्गले काम गर्नेछौँ विधानसभाको निर्वाचनबाट हाम्रो पार्टी पहिलो पार्टी भइसकेपछि यो देशको कायाकल्प गर्ने काममा हाम्रो पार्टी दृढतापूर्वक अग्रसर हुनेछ सबभन्दा पहिलो त मुलुकलाई संविधान दिनेछ जनतालाई हक अधिकार दिनेछ सामाजिक आर्थिक रूपान्तरणको एउटा नयाँ प्रवाह सुरु गर्नेछ र मुलुकको राष्ट्रिय स्वतन्त्रता सार्वभौम सत्ता राष्ट्रिय अखण्डतालाई सुदृढ गर्नको लागि पनि हामी दृढ कदम चाल्नेछौँ तर छ नि चुनाव हुने कहिले कहिले तपाईँ पहिलो पार्टीको कुरा गर्नुहुन्छ अहिले कसरी चुनाव हुन्छ संविधान सभाको चुनाव दुई हजार सत्तरी सालमा प्रवेश गर्नुको अर्थ आम निर्वाचन हुनु संविधान सभाका निम्ति आम निर्वाचन अब आउने कार्तिक महिनाको अन्तिम हप्तामा यो देशमा चुनाव हुन्छ सम्भावना छ त्यो चुनावलाई कसैले पनि रोक्न सक्दैन थेक्न सक्दैन सबैलाई चुनाव चाहिएको छ अहिले ज जसले जे जे भनिरहेका भए पनि अन्त्यमा सबै चुनावको पक्षमा उभिन्छन् र नेपालमा चुनाव हुन्छ हामी एउटा नयाँ उचाइमा पुग्छौँ कार्तिकमा चुनाव भएन भने तपाईँ के गर्नुहुन्छ त्यतिखेर अहिले चुनाव हुन्छ कि हुँदैन भन्ने बारेमा आशंका व्यक्त गर्न जरुरी छैन आउने कार्तिक मङ्सिरमा चुनाव पहिलो कुरा, कुरा चुनाव हुन्छ चुना दोस्रो कुरा चुनाव हुन्छ तेस्रो पनि चुनाव हुन्छ एक दुई तिन चुनाव भएन भने के गर्ने नि चुनाव भएन भनेर आशंका गर्न पर्ने जरुरतै छैन हामीसँग चुनावी सरकार छ निर्वाचन आयोग छ अनि हामी सम्पूर्ण दलहरू निर्वाचनमा जान तयार छौ जनता भोट हाल्न तयार छन् राष्ट्र त्यसको लागि तयार छ अनि के चाहिन्छ अरू तर पनि सबै दलहरू सहमत हुन पऱ्यो नियर छ हामीले तिनवटा काम गर्नुपर्छ एउटा कानुन बनाउने काम दोस्रो प्राविधिक तयारी गर्ने काम तेस्रो राजनीतिक वातावरण बनाउने काम ऐन कानुनहरू करिपरि बनिसकेका छन् केही बन्न बाँकी छन् तिनीहरू बन्छन् अब प्राविधिक तयारीका काम पनि दृढतापूर्वक अगाडि बढिरहेकै छन् निर्वाचन आयोगले आफ्ना कार्यक्रमहरू अगाडि बढाउन थालिसकेको छ अब बनाउने मोहन वैद्यलाई चुनावमा ल्याउन सक्नुहुन्छ तपाईँले काङ्ग्रेस सभापति सुशील कोइरालाले रिपोर्टर्स क्लबको कार्यक्रममा भन्नुभएको छ चार दलको सिन्डिकेट छ त्यसलाई म ब्रेक गर्छु भन्नुभएको छ हामी त्यो सिन्डिकेटलाई र उहाँहरूलाई बाटो खुला गरिदिन्छौ र यसरी बाटो खुला गरिसकेपछि उहाँहरू पनि अर्को विकल्प छैन साल संविधान सभाको निर्वाचनको साल हुनेछ देशको अग्रगति र प्रगतिको साल हुनेछ नयाँ संविधान निर्माण गर्नुको लागि धोका खुला गरेको साल हुनेछ भनेपछि चुनाव चाहिँ हुन्छ जसरी सहमति हुनु पर्थ्यो नि त्यसमा दरार पैदा हुन थालेको छ आरोप प्रत्यारोपमा दलका शीर्ष नेताहरू उभिन थालेका छन् जलनाथ खनाल ज्यूर्टी कुनै समस्याहरू छैनन् अरू बाँकी पार्टीहरूका बिचमा पनि हामी छलफल जारी राखिरहेका छौँ नेकपा माओवादीसँग पनि छलफल जारी नै छ हामी सबै एक जुट भएर अगाडि बढ्छौँ चुनावमा चाहिँ तपाईँहरू को कोसँग कसरी गठबन्धन गर्नुहुन्छ नि उसो चुनावसँग हामी जो हाम्रा मुद्दामा मिल्छन् तिनीहरूसँग एकताबद्ध भएर जान्छौँ र हामी लोकतान्त्रिक शक्तिहरूको दुई तिहाई बहुमत ल्याउने हिसाब किताबबाट अगाडि बढ्छौँ काङ्ग्रेस र एमालेको बिचमा तालमेल हुन्छ चुनावमा काङ्ग्रेस सभापति सुशील कोइराले भन्नुभएको छ रिपोर्टर्स क्लबको कार्यक्रममा तालमेल गर्नुपर्छ भनेर त्यो सम्भावना छ अत्यन्त कठिन छ तर यो असम्भव छैन हामीले प्रयत्न गर्यौँ भने तालमेल हुन्छ र लोकतान्त्रिक शक्तिहरू एक भएर जान्छन् मुलुकको इतिहास अर्कै हुन्छ तर पनि प्रचण्डजीलाई तपाईँहरू अझै पनि राम्रोसँग चिन्नुभएको छैन जान्नुभएको छैन प्रचण्डजीलाई अर्को चमत्कार गर्दै हुनुहुन्छ चिन जाँदै हुनुहुन्छ भारत जाँदै हुनुहुन्छ र फेरि पनि राष्ट्रपति बन्नको लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ हामीलाई थाहा छ चिन गएर पनि केही हुनेवाला छैन दिल्ली गएर पनि केही हुनेवाला छैन कयौँ मान्छेहरू दिल्ली गएर सिल्ली भएर आउँछन् र बेजिङ गरेर पनि नयाँ कुरा केही लिएर आउँदैनन् विदेश भ्रमणबाट केही हुँदैन नेपाली जनतासँग जानुपर्छ गाउँमा जानुपर्छ जनतालाई बिजाउनुपर्छ एकताबद्ध गर्नुपर्छ मुलुकको विकासको निम्ति सही बाटो निर्धारण गर्नुपर्छ तर एक अन्य विदेशी शक्तिहरूका सामु तमसरण गरेर उनीहरूलाई जदौ गरेर नमस्कार गरेर यो देशमा केही हुनेवाला छैन तर प्रचण्डले आजदेखि चिनको भ्रमण गर्दै हुनुहुन्छ यसलाई तपाईँ कसरी लिनुहुन्छ एउटा सामान्य कुरा हो कुनै व्यक्ति विशेषले कुनै विदेशको भ्रमण गर्नु कुनै आश्चर्यको कुरा हुँदैन अनौठको कुरा हुँदैन हामी पनि विदेश जान्छौँ हामी पनि विभिन्न खालको भ्रमणहरू गर्छौँ त्यस्तै यो सामान्य कुरा बाहेक केही पनि होइन जितेर म चिन जाँदैछु भनेर उहाँले अन्तर्वार्ता दिनुभएको छ उहाँले कुनै राजनीतिक पार्टीसँग छलफल गर्नुभएको छैन हामीसँग पनि छलफल गर्नुभएको छैन संयन्त्रमा कहिले कुरै उठेको छैन त्यस यो उहाँको निजी भ्रमण हो पार्टीको निजी भ्रमण सरकारको समर्थन छ सरकार यो राजनीतिक रूपमा पनि आर्थिक रूपमा पनि हरेक दृष्टिकोण भ्रमण उपलब्धिमूलक हुन्छ भनेर भन्नुभएको छ संसारकै भ्रमणमा उत्रनु हो भने हाम्रो कुनै विरोध रहँदैन त्यसकारण यो कुनै अनौठो कुरा छैन भनेपछि अब जाँदा जाँदै उसमा दुई हजार सत्तरी सालको आजको दिन नयाँ वर्ष वैशाख एक गते तपाईँ कसरी मनाउँदै हुनुहुन्छ शुभकामना दिएँ सबैलाई अग्रगति र प्रगतिका निम्ति निर्वाचनतर्फ सबैले ध्यान केन्द्रित गरेर अगाडि बढ्नका निम्ति र मुलुकलाई अगाडि बढाउनुको निम्ति हाम्रो पनि तपाईँलाई शुभकामना छ तपाईँले बोलेको कुरा कारण होस् तपाईँले जुन हिम्मत सास र उत्साहका साथ अभिव्यक्ति दिइरहनु भएको छ त्यो पुरा होस् ल लै धेरै धन्यवाद रिपोर्टर्स क्लबको पनि मेरो थ्याङ्क्यु सो मच अध्यक्ष झलनाथ खनाल झलनाथ खनालले बाढी बसलाई जुन किसिमको प्रत्यक्ष रूपमा अन्तर्वार्ता दिनुभयो उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु आदरणीय श्रोताहरू नयाँ वर्ष आज नयाँ वर्ष उत्साहका साथ उमङ्गका साथ एकताका साथ सहमतिका साथ मनाऊ र सम्पन्न नेपालको परिकल्पना गर्नको लागि नयाँ वर्षमा जुन किसिमको दूरदर्शिता हाम्रा राजनेताहरूले प्रकट गरून् र सबै मिलेर साँच्चिकै यो देशलाई विकासशील बनाउनको लागि समृद्धिशाली बनाउनको लागि सबैले आजदेखि व्यक्तिगत स्वार्थ त्यागुन् र मुलुकलाई सम्पन्न बनाउनको लागि तपाईँ एक भएर लागुन् राष्ट्रपतिले पनि भन्नुभएको छ चुनावमा अब जुटाउँ सबै राजनीतिक दललाई राष्ट्रपतिले पनि नयाँ वर्षको उपलक्ष्यमा आग्रह गर्नुभएको छ अनुरोध गर्नुभएको छ चुनावको विकल्प छैन चुनावमा जानुहोस् भनेर राष्ट्रपतिको पनि विचार आएको छ मन्त्री अध्यक्षको पनि विचार आएको छ शीर्ष नेताहरूको पनि विचार आएको छ र बाँडी आज पहिलो अन्तरबाट हामीले प्रचण्डसँग कुराकानी गऱ्यौँ प्रचण्डको आजदेखि चिन भरमा हुँदैछ भने दोस्रो अन्तरबाट हामीले एमाले अध्यक्ष झलनाथ खनालसँग एउटा विशेष कुराकानी गऱ्यौँ भने अब हामी तिरा नेपाली पौडेलतिर लाग्दैछौँ नयाँ वर्षमा तपाईँको सन्देश देशवासीलाई नेपाली जनतालाई के छ अब मेरो सत्तरीको उपलक्ष्यमा सम्पूर्ण नेपाली जनता नेपाल स्वदेश र विदेशमा रहेका सबैलाई म हार्दिक शुभकामना दिन चाहन्छु र यो नयाँ वर्षमा हामी नेपालीले संविधान सभाको निर्वाचन सम्पन्न गरेर नयाँ संविधानको रूपरेखा प्रष्ट गर्न सकौ र नयाँ वर्षमा एउटा ठोस उपलब्धि प्राप्त हुन सकोस् साल सालभित्रै नेपालको संविधानले आकार ग्रहण गर्न भन्ने म सम्पूर्ण नेपालीलाई शुभकामना दिन्छु रामचन्द्रौलेजी नयाँ वर्षमा संविधान सभाको निर्वाचन हुन्छ संविधान सभा आउने बित्तिकै हामी चाहिँ नि अहिले चाहिँ नि हाम्रो संविधानको निर्माणमा कहाँनिर पुगेको छ त्यो ठाउँमा उभिएर हामीलाई हाम्रा गएका विगतका चार वर्षका अनुभवलाई सामनेमा राखेर रा। हामी फटाफटी निर्णय हुन नसकेका कुराहरूलाई टुङ्गोमा पुर्याउँछौँ र यदि चाहिने संविधान सभाले डिसिजन दिन सक्दैन भने जनमत सङ्ग्रहमा पनि जान सकिन्छ र अब टुङ्गो लगाएर अगाडि बढ्नुपर्छ देश धेरै पछि परिसक्यो अब चाँडो टुङ्गो लगाएर चाहिँ संविधान चाहिँ निकालेर अब विकासको पक्षमा अगाडि बढाउने हो नेपाली जनताको चाहना छ तपाईँहरूले बोलेको कुरा पुरा हो दुई हजार सत्तरी सालमा तपाईँहरूले संविधान सभाको निर्वाचन गराएर मुलुकलाई छ नि लोकतान्त्रिक संविधान दिनको लागि पहल गर्नुहोस् रामचन्द्र पौडेलजी अहिलेको स्थितिमा नेपाली कङ्ग्रेसले के गर्छ कस भए मुलुकलाई अगाडि बढाउनको लागि होइन नेपाली कङ्ग्रेसले संविधान सभाको निर्वाचन सम्पन्न गराउने कुरामा सबै प्रयत्नहरू आफ्नो अगाडि बढाउँछ र यो सफल गराउँछ पहिलो कुरा अब दोसों क्या में अगर जानी जो अब संसद को जो सदन अब निर्वाचित भर आंग्रेस के राष्ट्र निर्माण को दायित्व भी अब निर्वाह करना पैं त्यसको लागि चाहिने हामीले तिन चारवटा कुरालाई प्राथमिकतामा राखेका छौँ एउटा शिक्षालाई चाहिने सम्पूर्ण शिक्षा गुणस्तरीय बनाउने शिक्षाको प्रचार काङ्ग्रेसले नै सुरु गरेको सा, अब शिक्षामा राजनीति हुँदैन होइन यति व्यापक भएको छ शिक्षा अब यो शिक्षामा क्वालिटी गुणस्तरको विकास चाहिँ जरुरी छ त्यस शिक्षालाई गुणस्तरीय शिक्षा हरेक शिक्षण संस्था सार्वजनिक विद्यालयहरूमा पुर्याउने र अर्को अभियानमा हामी जान्छौँ र त्यसपछि स्वास्थ्य पनि हामीले नै सुरु गरेको चार हजार गाविसमा एकैचोटि स्वास्थ्यको स्वास्थ्य चौकीको स्थापना गराएर र यसले जुन व्यापक रूप लिएको छ अब यसमा पनि स्तर स्तरोन्नति गर्नु जरुरी छ र चाहिँ जनताले अब चाहिँ गाउँ गाउँमा ठाउँ ठाउँमा स्वास्थ्य सेवा पाउने वातावरण बनाउने र कोही पनि चाहिने रोगी शरीर लिएर काम गर्न धर्सिन नपरोस् र चाहिँ कोही पनि अकालमा मर्न नपरोस् भन्ने चाहिने उद्देश्य राखेर रा। हामी स्वास्थ्यमा पनि एउटा ठुलो सुधार गर्ने अभियानमा लाग्छौँ रोजगारीका अवसरहरू या देशमा प्रविधि विकास गरेर रोजगारीको अवसर सिर्जना गरे रोजगारी गरेर विदेशी नबाट हाम्रा नेपालीहरू जुन बाध्यतामा छन् त्यसबाट चाहिने जोगाउने र राष्ट्रभित्रै उन्नतिमा हाम्रो शक्ति श्रम प्रयोग गर्ने र रोजगारका अवसरहरू उपलब्ध गराउने अभियान अर्को हुन्छ भने अर्को देशका बस्तीहरू असुरक्षित छन् कति ठाउँमा अस्वस्थ गर्छन् कति ठाउँमा सुधार गर्ने भनेपछि अब आर्थिक क्रान्तिरलाई हामी उठाउने बिहान काङ्ग्रेसले अब देशलाई नेतृत्व गर्छ थ्याङ्क यू सो मच रामचन्द्र पुरुलजी हामीलाई समय दिनुभयो नयाँ वर्षको उपलक्ष्यमा यहाँलाई म धेरै धेरै शुभकामना दिन चाहन्छु यहाँलाई सफलता मिलोस् ल धन्यवाद उहाँ हुन्थ्यो नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेल आदर श्रोताहरू म जाँदा जाँदै के भन्न चाहन्छु भने नयाँ वर्ष साँच्ची कि हामी सबैले सामूहिक प्रतिबद्धता गरौँ नयाँ वर्षमा नकारात्मक कुरा नगरौँ सकारात्मक सोच र चिन्तन राखेर रा। यो देशलाई सम्पन्न बनाउनको लागि सहमति जुटाउनको लागि हामी एक भएर लागौँ र नेपालको जुन भविष्य छ सुन्दर भविष्य छ यो सुन्दर देशको हामी युवा पुस्ताहरूले हिम्मत गर्नुपर्छ सास गर्नुपर्छ नेपाललाई साँच्चै सम्पन्न मुलुक बनाउनको लागि आजैदेखि प्रहण गरौँ नयाँ वर्षको म सबै नेपालीलाई शुभकामना दिन चाहन्छु र जाँदा जाँदै श्रोताहरू आजबाट नेपाल वाणी नेटवर्कमा एउटा नयाँ कार्यक्रम आउँदैछ आर्थिक विकासको लागि आर्थिक परिवेश कार्यक्रम सुरु हुँदैछ साँढे सात बजेदेखि त्यो कार्यक्रम पनि तपाईँ सुनिदिनुहोला मेरा प्राविधिक मित्र पवनलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु नयाँ वर्षको शुभकामना पनि दिन चाहन्छु र सबैलाई मेरो शुभकामना म ऋषि धमला पनि बिदा हुन चाहन्छु हस्त नमस्कार रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा अर्को टाइम चेक अर्को टाइम चेक